नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै म ध्रुवराज खनाल मुलुकै प्रमुख राजमार्गको रूपमा परिचित चितवनको नानगढ लोथड सडक भत्किएर झिण बन्न थालेको छ मर्मत गरेको दुई महिना नभिँदै सडक भत्किने क्रम सुरु भएको हो लागि ठेक्कामाथि ठेक्का लिने र दिने गरेकै कारण गुणस्तर मर्मत हुन सकेको छैन ढेकामाथि ठेक्का गर्दा नाफा कम हुने भएकाले ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले छोटो समयमै सड़क बिग्रन थालेको हो दुई महिनाअघि टाँडी र बकुलर चकमा सड़क मर्मत गरिएको भए पनि अहिले भत्किन सुरु भइसकेको छ टाँडी र बकुलहर मात्र होइन डाँगढ लोथर सडक खण्डमा सयौँ खाल्टाखुल्टी समेत रहेका छन् सडक भत्केकै कारणले दिन प्रतिदिन दुर्घटना बढ्ने समेत डर बढेको छ दैनिक संयौँ सवारी सदन आवाजात गर्ने सडक खण्डका प्रमुख बजार र चोकचोकमा सडक भत्केर नाजुक बन्दा सडक डिभिजन कार्यालयले बजेट अभाव रहेको भन्दै पन्चिने गरेको छ राजमार्गको जिल्ला प्रशासन कार्यालय अगाडिको चोक टिकौली भानोचोक बकुलर चैनपुर चोक पर्सा बजार सिमलटाँडी मगनीचोक बैरहनी वरेन्द्रनगर भण्डारा र लोथर लगायतका अधिकांश क्षेत्रमा सडक भत्किएका छन् दाङको रोकी रोकिराखेको ट्रकमा बस ठोकिँदा आइतबार दुईजनाको ज्यान गएको जना घाइते भएका छन् काठमाडौँबाट धनगढी जाँदै गरेको नाया चारखालिस एकासी नम्बरको बस सतबरिया नौ अमिलियामा रोकिराखेको लो एक चौसठी नम्बरको ट्रकमा ठोकिएको हो बसका सहचालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ परने बांगे मोडमा लागिसेर सोही बसका सहचालक गोर्खा जिल्ला थुमी गाविसको उन्नाइस वर्ष कुमार विकको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ उता गोलमे जिल्लाको जोहाङ गाविसमा हिजो भएको वस्तु दुर्घटनामा एकजनाको मृत्यु भएको छ घटनामा एघारजना घाइते भएका छन् घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ खैरेनीबाट बुटुबलतर्फ जाँदै गरेको लु एक नम्बरको बस जोहाङ गाविस बाँदारे भन्ने स्थानमा दुर्घटना हुँदा गोलमेकै रूपाकोट गाविस तिनकी एक्काइस वर्षीय स्वस्ति माझीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ ट्राफीक खोपार। ट्राफीक खोपार। अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नानगढ हेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन्द ओबिसे काठमाडौँ मुगलिन्द मौली पोखराम नानगढ परासी बुटुर सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सय फोन शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस अवस्था बिहार आठ बजे ट्राफिक खबर ये नई ध्रबरास विदा भाई नमस्कार